कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गरिने कार्यक्रम श्रुति सम्वेकको आजको श्रृंखलामा हामीले तस्लिमा नस्लिनको उपन्यास प्याजभित्रको विद्रोह लिएर आएका छौं यसलाई नेपालीमा महेन्द्र मोहकले अनुवाद गर्नुभएको छ उपन्यास प्याज भित्रको विद्रोहको तेस्रो श्रृंखलाको वाचन सुनौचिमिरेबाट अल्ताफले कहिले कुनै गुनासो गरेको थिएन तर आज जब मैले यो भने कि म गुल्शन बजारमा जानेछु तब उसले भन्यो म साँझ आएर तिमीलाई लिएर जाउँला किन के म एक्लै जान सक्दिन मैले प्रश्न गरेँ जान किन सक्दिन र तिमी त धेरै गर्न सक्छौ फेरि एक्लै जानबाट किन रोकिरहेका छौ मेरो इच्छा तिम्रो इच्छा नै सफ्तो हो मेरो कुनै इच्छा हुँदैन तिम्रो इच्छामा कहाँ कमी रहयो म पनि सुन साड़ी गहना आदि कुराहरू तिमी भरिएकै छैनौ र साडी गहना किन ल्याउँछौ मैले भन्छु र ल्याउँछौ त्यो नपाएर म मर्छु र मुखबाट केही नभने पनि मनमा इच्छा हुन्छ मलाई थाहा छ उसले भन्यो गलत कुरा थाहा छ तिमीलाई यो तिम्रो गलत सोचाई हो तिम्रो विचारमा सबै आइमीहरू साड़ी गहनामा विकाउ हुन्छन् तिमीले दिन्छौ त्यसैले तिनमै डुबिरहन्छु डुबी रहनको लागि अरू के नै हुन्छ र केटीहरूसँग घर परिवार पाल्ने बच्चा जन्माउने हुर्काउने श्रगार पटार गर्ने अरू के छ काम केटीहरूको किन गर्नुपर्छ यो सबै श्र नगरे के म हिरा रहदिन मैले प्रश्न गरे सायद रहन्छ होला तर सुन्दरताको पनि आफ्नै मूल्य हुन्छ सुन्दरताको कारणले नै त सुन्दरताको अर्थ आफ्नो सुन्दरतालाई त बढ़ाउनै पर्यो केटी भएर यति बुझ्दैनौ सुन्दरता नबढाएमा के होला मैले प्रश्न गरे बिहे हुँदैन मान्छेले मनपराउँदैनन् के मान्छेले मनपराउनका लागि नै केटीहरू बनेका हुन् मैले मन नपराएको व्यक्तिबाट के अवस्था हुन्थ्यो उसले प्रश्न गरयो केही न त अवश्य हुन्थ्यो हुन्थ्यो त्यस्तै हुन्थ्यो यस्तो ऐसाराम हुने थिएन देशभरि चुरुनेर बस्नुपर्ने थियो लोग्ने र सासूको खपकी पर्थ्यो मैले लामो सास छोडेर भने हो अहिले त सासुको र लोग्नेको माया अटाउनै नसक्ने गरी पाएकी छु तिमीहरू त धेरै सुख दिइरहेका छौ नि मलाई यति सुखी भएर म पीड़ामा रहनु के शोक लाग्दो छ र म साह्रै फोरी गेटी छु लोभी लाल्छी होइन त अल्ता मौन रह्यो मैले फेरि कुराको तान छिडे कि तिमी यो चाहँदैनौ कि म एक्लै हिँड्नु नाइ ठिक छ मलाई मेरो माइतीमा छोडेर आऊ किन त्यहाँ किन जानौ उसले प्रश्न गर्यो त्यहाँ म केही दिन बस्ने पूरा जीवन त त्यहीँ बसेर आएकी छौ फेरि त्यहाँ बस्नुपर्ने कारण नै के छ र उसले प्रश्न गर्यो त्यो कुरा मलाई थाहा छैन तिमी त आफ्नो घरभन्दा बाहिर बसेनौ त्यसरी तिमीले के बुझौला कति दिनका लागि जान चाहन्छौ जति दिन बस्ने इच्छा होला म अलिक रिसाएर बोले तिम्रो जो इच्छा जुन छ त्यही गर्न चाहन्छौ इच्छा अनुरूप के गलत कुरा हो र मेरा इच्छाहरू त्यति राम्रा त छैनन् राम्रो त केही देखिँदैनन् उसले बतायो हल्ता कुरा गर्दा यताउति घुमिरहेको थियो अल्ताब साहस आमाको कोठामा गयो त्यहाँ उनीहरू बीचमा गुप्पे कुराकानी भए अनि थाहा भएन कतिखेर अफिस गयो मलाई भनेर पनि गएन साँझ अफिसबाट फर्केपछि मैले भने आज रूबिनाको घर जानु पर्यो किन जानै इच्छा लागिरहेको छ वा याद कुराहरूको इच्छा फेरि नगर्नु त्यो आई मैले तिमीलाई बिगारिरहेको थिए म भने उसको कुनै दोष छैन दुइटी बसेर फोहोर कुराहरू उठाएका छौ अझ भन्छ उसको कुनै दोष छैन उसले मलाई गाली गर्यो कुरा गर्ने इच्छा भएन के कुरा गर्न सक्थे र म अल्ताफ टाडा, धेरै टाढाको मान्छे लाग्छ ऊ मेरो नजिकको मान्छे हो यसको कुनै अनुभूति नै हुँदैन अल्ताफको हावभाव व्यवहार सब बदलिएको छ ऊ रिसाउँदा कति कुरूप देखिन्छ कति अश्लील बोलीको कुरा गर्छ उसलाई रिस न उठाउँदासम्म चिन्न सकिँदैन एक्लै बन्द कोठामा मेरो सास नै बन्द भए चाहिँ लाग्छ सासू ससुरा पनि मसँग खासै बोलचाल गर्दैनन् उनीहरूले यो आत्मसात गरिसकेका छन् कि बुहारी कराएसिकेटी होइन बरू कमण्डी नकचरी र छ सासुआमाको कोठामा जाँदा ले भनिन् लाग्छ नमाज त पढ्दिनौ पड़ पढ्न आउँछ वा आमा बाबुले केही मैले भने सिकाएका छन् तर म पढ्दिन मन नै लाग्दैन पुरुष आएर सासूले भइन् यति रूखो हुनाले जीवन कसरी चल्छ म फर्की नमाज रोजा नगर्नुको अर्थ रूखो हुनु हो यो कुरा मेरु मेरु म स्वीकार गर्दिन सासूको विचारसँग मेरो विचार मेल खाँदैन म मिलाउन सक्दिन धेरै अन्तर अनुभूति गर्छु घरमा एउटा फोन मात्रै मेरो साथी भनेको छ आमा बुबा भाइ भाउजू पुराना साथीहरू दाजुहरूसँग फोनमा कुरा गर्छु आमाबाबुले भन्छन् केही सम्झौता गर्नुपर्छ दाईले भन्छ शुरू शुरूमा सुन गाह्रो हुन्छ विस्तारै सबै ठिक हुने जान्छ सम्बन्ध वास्तवमा अभ्यासमा आधारित हुन्छ सङ्गीनीहरू भन्छन् सुनेकी छु त साह्रै सुखमा छे सारे सुन्दर लोग्ने पाएकी छे रूमा नामकी एउटी साथीले भने तिमीलाई साह्रै माया गर्छ है यति राम्री छस्त्रीलाई किन माया नगर्ला म जस्ती साधारण केटीको खैकीय हुने हो विवाहित साथीहरू घुमाई फिराइकन फेरि त्यही कुरामा आउँछन् एक दिनमा कतिपटकसम्म हुन्छ तिमीहरूको उनीहरूको प्रश्नले म भित्र फेरि त्यही भावनालाई जन्म दिन्छ मनभरि भन्छ र स्वयंलाई अत्यन्तै लाचार महसुस गर्छु भन्छु कतिपटक थाहै छैन साथीहरूमा सबैभन्दा बढ़ी मिल्ने साथी, साथी शर्मिन हो उसले हाँसेर भन्छे लुखाउँदैछ लुकाउनु पर्ने कुरा नै के छ र यो सब चर्चा गर्न मलाई राम्रो लाग्दैन के भन्छस् अहिलेसम्म बच्चा भएको छैन र अहिले नै यो सब राम्रो लाग्न छोडिसक्यो बिहेको कम्तीमा पाँच छ वर्ष त यो साह्रै आनन्ददायक लाग्छ नि कस्तो आनन्द मलाई आनन्द सानन्द केही थाहा छैन म उत्तर दिन्छु मतलब मतलब थाहा छैन मात्र पीडा हुन्छ पीड़ा हुन्छ उसुबै डाक्टरलाई देखा पीड़ा त नहुनुपर्ने हो अलि त आफू डाक्टरलाई देखाउन चाहदैन जिद्दी गरेको छ आफूलाई भने मैले देखाएकी थिएँ त्यही कुरालाई लिएर रिर्साएको छ के भन्छस् हामी त सुखी छौं यद्यपि अरू समस्याहरू छन् यस्तो कुनै समस्या छैन कस्ता समस्या पढ़ने इच्छा छ तर लोग्नेले पढ़न दिइरहेको छैन जागिर खान चाहिरहेको छु त्यो पनि दिँदैन मेरोभरि घरमा बसी बसी दिक्क हुनु राम्रो लाग्दैन मलाई पनि राम्रो लाग्दैन दुवै मिलेर केही गरौन पढ़ाइ लेखाइया फेरि अर्को कुनै कामकाज हुन्छ विचार गरौंला आफ्नो लोग्नेलाई भ म पनि भन्छु घरमा बसी शरीर में चिया लग <laughs> दिवसरी यही क्र दिमाग में घुमी काम या फिर पढ़ाई शुरू गर्न पाए अल्ताफ अफिश फर्के उस दिवस घर में बसर राम लगे मैं कहीं पर्च ओछ पलटिके अवस्थ अलताफ ने बेंसन एण्ड हेजे चूरोड़ सकायो ओठमा चूरोट दबार के बीए ज्वाइन करो कि फेरी कस को सलाह रूबीना आएकी थी होने मेरी संगीनी जिसको कम उमेर में बीए उल्ले फेरी पढ़ाई लेखाई शुरू करते कलेज विश्वविद्यालय में ज्दन वा कस्ता रमीला का प्वाख आए मैं कहीं काँ भएको हात काप्यो मानव कसैले का शरीरमा चिसो पानी खनाएको होस् शान्त स्वरमा भने तिमी बद्लिँदै गएका छौ अल्ताफ बदलेको होइन जस्तो देउता उसले पूजा शब्दहरूलाई चबाउँदै अल्ताफले भन्यो अल्ताफले जानी बुझी मन दुख्ने गर चा कुरा गर्छ मलाई लाग्छ ऊ यो चाहन्छ कि उसलाई यो कुराबाट मेरो मन दुखोस उसले दिएको खाना र लुगा लगाउँछु त्यसैले नचाहेर पनि यो शरीर त उसको लागि ओछ्याउनु नै पर्छ ताकि आफ्नो इच्छा अनुसार उसले यसलाई कुल्चन सकोस् नी, दा नी, दा दा नी दिन मिन प्रतिदिन एवं जड़ वस्तु बंद गई थी मेरो सोच मेरे भावावेग सब लुप्त होते थे अलताप्रति मेरे मन में केवल शून्यता मत्र बाकी एक किसिम को नजीक बस्ने बानी परेकी थी कसईसंग बस्ने वानी को विवास तो सकिं कने जीव या मानीसंग म ताफा यिनीहरूभन्दा रत्तिभर फरक पाउँदैन ऊ कुनै पनि नपुंसक मान्छे या पशु हुन सक्छ मेरो लागि ऊ कुनै अपरिहारी लाग्दैन मलाई लाग्छ ऊ नभइदिएको खण्डमा पनि मेरो जीवन चल्नेछ चा। मेरो जीवनशैलीमा खासै अडचनहरू आउने छैन मेरो एउटा मावली भाइ मलाई भेट्न आयो रतन मेरो उमेरकै छ साथी जस्तै थियो ओहो ठूलो गृहस्थी चलाउँदैछ दस दिनकै केटी पनि यति जिम्मेवार कसरी बनी पूरा घर हेरेर रतनले भन्यो केटीहरू गृहस्थ हुन सक्दैनन् भने अरू के सक्छन् मेरो उदास जवाफ थियो रतनसँग बाल्यावस्थाका कुरा भए एकपटक रतन मेरो लागि अम्बा टिप्न भनी रुखमा चढ़दा रुखबाट खसेर उसको खुट्टा भाँचियो त्यसका लागि कति रोएकी थिए म तिमीलाई ठुटुलको घटना याद छ कसरी पिटाई खाएका थियो कि अचल पनि मामा राती भूतभूत भनेर ब्यउजनुहुन्छ मेरो आखामा ती दिनहरूप्रतिको मोह नाचिरहेको थियो रतन सारे चञ्चले केटा हो विश्वविद्यालयमा पढ्छ दुई तीनवटी केटीहरूसँग उसको परिचय भइसकेको थियो उनलाई कसरी जालमा फसाउन सकिन्छ उसले यही मौका खोजिरहेको थियो यही कुरामा हामीहरूले खुप ठट्टा गऱ्यौं रतनले ओठ बिगार्दै भयो वास्तविक कुरा थाहा छैन दुई चार पैसा खर्च गर्ने हो भने केटीहरू सजिलै पठिन्छन् कस्तो खर्च जस्तो क्यान्टिनमा चिया समोसा वा चाइनिज खाना खुवाउनु या फेरि केही उपहार आदि किनेर दिनु होइन होला केटीहरू यति मात्रै प्राप्त गरेर के खुसी होलान् उनीहरू यति लोभी हुन्छन् र मैले भने तिमीलाई केटीहरू भने थाहा छैन कति दुष्ट हुन्छन् तिनीहरू रतनले भन्यो दुष्ट हुन्छन् भने फेरि उनीहरू प्रेम गर्नुपर्ने कारण के त कारण छ किनकि प्रेम नगरेर सुखै छैन दुष्टहरूलाई प्रेम गर्नुपर्ने भयो त यस बाहेक अरू कुनै उपाय पनि छैन यो उनीहरू बिना हात तिमी कुनै उपाय छैन रतनले जान चाह्यो मैले नै उसलाई रोकेर भने खाना खाएर जानु दिउँसो हामी दुईले सँगै खाना खायौ रतनले भन्यो तिमी साह्रै सुखमा छौ सुख कुन चरीको नाम हो के ठूलो घर गाड़ी राम्रो खाना टीभी डिसेन्टेना यी सबै हुनुलाई सुख भनिन्छ यही त हो जे चाहिरही छौ त्यो पाइरहेको यो यो कुरा, हो। तर जुन कुरा यो कुरा घर कुरा धरें क्रा सक य मैं चाही छु पाईर छु कुरा असत्य हो रतनले उत्तर दियो भनिन्छ नि बढ़ी सुखले मान्छेलाई बिगार्छ तिमीलाई त्यही रोग लागेको हो रतनले गुनासो पोख्यो ऊ चाहन्छ कि उसकी बहिनी सुखामा भए सुखी रहनु रहनुपर्छ यो सुखामा कहिले कुनै बाधा नपरोस् रतनले दिउँसोको खाना खाएर भन्यो ज्वाइँलाई भेटेर जाने इच्छा थियो तर साँझ एउटा अर्जेन्ट काम छ मैले जानुपर्छ तिमी अल्ताफसँग घुम्न आउनु घरमा तिमीहरूलाई चारै सम्झिन्छन् भन्छन् तिमीहरूको जोडी कति राम्रो जमेको छ केही समय बस्ने गरी आउनु ठिक छ रतनको बारेमा बताएँ कि ऊ यहाँ आएको थियो र दिउँसोको खाना खाएर गएको हो अल्ताफले आँखा तर्दै भयो को रतन उही इनायत मामाको छोरा चिनिनौ केही दिन पहिला तिमीलाई एउटा सर्ट उपहार दिएको थियो नि ए के भन्थ्यो उसले कुराकानी गर्यो के कुरा गर्यो तिनै आफ्ना बाल्यावस्थाका कुरा आफ्ना विश्वविद्यालयका कुरा अरू अरू केही गफ गफ यहाँ घरमा यिनै बाल्यावस्थाका कुरा गर्न आएको थियो मामाको छोरासँग बाल्यावस्थाका त कुरा हुन्छन् हामी त साथैका हौ म त दस वर्षको हुन्जेलसम्म नैनीमा थिएँ सरकारले प्रश्न गर्यो ठूलो उमेरको कुनै कुरा भएनन् उमेर भनेको यही कि तिम्रो लोकने कस्तो छ तिमीलाई ऊ राम्रो लाग्छ कि लाग्दैन सहन हुन्छ कि हुँदैन उसलाई छोडेर जाने इच्छा हुन्छ कि हुँदैन तिम्रो बारेमा त कुनै कुरै भएन मैले उत्तर दिएँ हो ऊ सबै आफूमा मात्रै रमाइरह्यो मलाई बिर्सिदियो तिमीलाई किनको बिर्सन्थे र मलाई कसरी विश्वास हुन्छ कि तिमीले मलाई बिर्सिनाऊ यो सबैभन्दा मलाई के फाइदा होला भन त पक्कै फाइदा हुन्छ फाइदा नहुने भए किन भन्थे तिमीले के भन्दैछौ मैले त केही बुझ्न सकिरहेकी छैन कसरी बुझौली मेरो त दिमाग खराब भएको छ अल्ताफले यही उत्तर दियो मलाई साँच्चीकै मेरो टाउको फनफनी घुमिरहेको थियो अल्ताफ खाना खाने बेला बारम्बार बोलिरहेको थियो माओवली भाईको नजर धेरै राम्रो हुँदैन ऊ फेरि किन आउँछ यहाँ आवश्यक भए नि पनि आउनुपर्ने काम के छ उसको रातभरि मलाई निद्रा परेन श्वास बन्द होला चाहिँ भयो बिस्तारै उसले मलाई कहाँ दखल्दैछ चा। अल्ताफले चाहन्छ चा कि रतन फेरि कहिले नआओस् मैले उसको यो कुरा मान्नै पर्छ किनकि यो घर अल्ताफको हो समय समयमा उसले यो कुरा मलाई चेत गराउँदै आएको छ आफ्नो कुनै आफन्तलाई म यस घरमा मैले चाहेर पनि बोलाउन सक्दिन यो कुरा पनि उसले राम्ररी नै सम्झायो मेरो कुनै पनि चिजमा कुनै हक छैन न सम्पत्तिमा र न स्वतन्त्रतामा मावली भाइको नजर धेरै ठिक हुँदैन यो भन्नुको तात्पर्य के हो कि रतनले मलाई कुदिष्टिले हेर्छ अल्ताफ अनाहकमा शंका गर्छ मलाई थाहा छ यो आधारविहीन शंकाको कारण यो हो कि उसले यो मानिरहेको छ कि म कसैप्रति आकर्षित भइरहेको छु रतनप्रति एक साँझमा अल्ताफका तीनजना साथीहरू घरमा आए उनीहरूसँग मेरो परिचय छ अल्ताफले उनीहरूका घरमा मलाई लगिसकेको थियो जब उनीहरू बैठक मज्जाले गफ गरिरहेका थिए मलाई पनि त्यहाँ गएर उनीहरूसँग चिया खाने केही कुरा गर्ने इच्छा भयो कपालमा का कांयो गरेर जानै आँटेकी थिए अचानक अल्ताफ कोठामा आएर उसले भन्यो मैले उनीहरूलाई भनिसकेको छु कि तिमी बिरामी छौ र सुतेकी छौँ किन म त बिरामी छैन अचम्म मानेर मैले सोधेँ उनीहरूलाई भनिसके कि तिमी बिरामी छौ त्यो कोठामा तिमी जानु आवश्यक छैन उनीहरू त्यति राम्रा मान्छे होइनन् तिमी आफैले भनेका थियौ हेदर मंजूर लतीफ तिम्रा नजिकका जातिहरू भनेर अरे छोड़ ति सबै वाययात कुरा थिए अल्ताफले आँखा तर्दै भन्यो किन उनीहरूले त्यस्तो के गरेर यिनीहरूले कुनै पनि कुकृति बाँकी राखेका छैनन् मसँग त कुनै दुर्व्यवहार गरेका छैनन् यसको मतलब तिमी मेरो कुरा मान्दिरहिमी त्यहाँ आफ्नो शरीर देखाउन जान खोज्दैछौ शरीर देखाउन जाउँलाई तिमीलाई यस्तो लाग्छ हो यस्तै लाग्छ तिमी यति तुच्छ विचारका भइसक्यौ चिछी जति चिछी गर्नु कोठामा गर त्यो कोठामा तिमी नआउनु मैले भनिदिएको छु तो कोठा हांसो को आवाज आईर थियो, उन्ह रक्स पिंते थे प्राय सांझर उ स्कच हस्की को बोतल खोले बस्त म कोठा में एक्लै बसी स्वयं नितांत एक्लो महसूस कर संसार भरी आप अलताफला मन सीका थे उस मैं आप कस्तोफ जो एक्लै मोजमस्ती कर मैं एक्ल छोड़कर अचानक मैं मेरा आंखा भरी आंसू भर अन्मभूति रोक्न सकिन श्रीरानी भिजिय रात आप साथी पठाई सके अल्ताफ आयो मुख रक्सी को गंध आई मेरे नाक में दुर्गन्धार पीड़ा गये अलताफ को जीरो लड़खड़ा थी उसके भन्याटमी लव हीरा मैं आपा हटाएं अल्ताफ ने मैं आपूती मेरा हाथ जोर से सती रहो मुटना चाहे तर उसको ताकत का म कमजोर देखिए मेरे हाथ मर्का मैं पीड़ाऊार नौउ अचानक अल्ताफ ने मेरे गाला में बेसरी हिर्काय मक्क पड़े अलता मेरे लोमी ने मैं पीड़ते पैला तो विश्वास ही भेज झगड़ा हो तर अंततः उसके माथि मा हातपात गयो उसले मैं अज बड़ी छक्क पारियों जब उसके मेरा गाला लगातार हिर्कान थालों म आपको पूरा ताकत लगाकर स्वयं लुट्या असमर्थ भ हम भी तो पड़े हैं है भोले हम अल्ताफले घरमा यो उर्दी जारी गर्यो कि म कुनै पनि फोन रिसिभ नगरू घर गर बाहिर जान प्रतिबन्ध लगायो मेरो कुनै आफन्तलाई पनि यो घरमा आउन मनाही थियो अल्ताफका साथीभाइ समक्ष जान पनि प्रतिबन्ध भयो छतमा जान समेत रोक लगाइयो मानिन भने घरबाट निस्कनु पर्नेछ तिमी मलाई घरबाट निस्कनका लागि भनिरहेका छौ हो भन्दैछु अल्ताफ दिन प्रतिदिन साढेझै भइरहेको थियो उसले मलाई मानौ एकै गाछमा खान चाहन्थ्यो म यस्तो हुन दिन चाहँदैनथे तर म ताकतमा धेरै कमजोर पर्दछु एक मेरा आमाबाबु दुवै आए उनीहरूलाई खबर दिएर बोलाइएको मैले आमा बुबालाई केही नलुकाएँ भने म यहाँ एकपल्ट पनि बस्न चाहन्न आमा छक्क पर्नुभयो उहाँले भन्नुभयो पागल त भएनस् न अझै पनि के त बच्चा छ ठूली भइसकिस् बुद्धि कहिले पनाउने हो पागलपन नदेखा छोरी म एक बस्दिनँ दुई बस्दिन बस्दै बस्दिन किन बस्दिन अल्ताफले मलाई पीड छ दुवैजना डराए हो मैले स्पष्ट भनिदिए के भन्दैछस् आमा बुबा दुवै गम्भीर देखिए त्यसै बेला अल्ताफ आइपुग्यो आमा बुबालाई अभिवादन गर्यो उसले भन्यो हालचाल त राम्रै छ अब्बा अम्मा सुनेको थिए तपाईँलाई डायबेटिज भएको छ हो बाबु स्वास्थ्य त्यति ठिक छैन मेरो बुवा आमाले भने मेरो एउटा साथी डायबिटिज हस्पिटलमा डाक्टर छ लिभियानमा गाड़ी पठाइदिउँला तपाईँ काइगुरी होला, वा आफै तपाईँलाई अस्पताल लिएर जाउँला हुन्छ बाबु आमाले राहतको श्वास लिनुभयो अल्ताफले कुराको उठान गयो उसले भन्यो हिरालाई के भएको छ सोध्नुहोस् न उल्टो पाल्टो काम गरिरहन्छे आजकल तपाईहरूले अब उसैबाट सबै कुरा सुन्नुहोस् र जे ठिक लाग्छ गर्नुहोस् तिमी आफैले भन ऊ तिम्रो स्वास्नी हो आमाले विस्तारै भन्नुभयो स्वास्नी भए त के भयो श्रीमतीको कुनै दायित्व पूरा गर्छ र यसले यसलाई सोध्नुहोस् न आमाले भन्नुभयो कि यो कुरा साँचो होइन अल्ताफले के भन्दैछ सुन्दैछ किन सुन्दैन र बहिरी छैन नि म पनि मैले भने जिम्मेवारी पूरा किन गरिदिन भन् आमाले भन्नुभयो मेरा बुढा आमा यस घरमा बस्छन् आफ्नै छोरीलाई सोध्नुहोस् उनीहरूको कुनै सेवा गर्छ यसले उनीहरूले के खान्छन् कति बेला खान्छन् केही थाहा हुन्छ यसलाई मेरो बारेमा पनि त कसैले चासो दिँदैन मैले नंको तर्दै भने मतलब तिमी यो चाहन्छौ कि मेरो बुढा बाबु आमाले तिम्रो स्याहार सुसार गरून् अनि तिमी महारानी जस्तै खाटमा मजाले ठाटले बस्छ यति धेरै चासो दिनुपर्ने पनि के नै छ र जसलाई जे खानु छ उसले त्यो आफ्नै खान्छ मलाई थाहा हुन्छ कि तिम्रो आमा बुबाको लागि के खाना भन्दैछ यो काम त रमजानले आफै गर्छ कुनै समस्या छैन फेरि उनीहरूले बोलाएको बेला त म आफै गइहाल्छु नि घरमा बुहारी हुँदाहुँदै यो जिम्मेवारी रमजानको किन हो अल्ताफले मेरो आमाबाबालाई हेरेर यो प्रश्न गर्यो किनकि मभन्दा बढी उसलाई थाहा छ फेरि अर्को कारण पनि छ मैले अल्ताफतिर हेर्दै भने के कारण कारण यो कि मैले तिम्रो आमाबाबुको नोकर्नी बन्नका लागि तिमीसँग बिहे गरेको होइन बिहे तिमीले मसँग कहिले गर्यो र अल्ताफले भन्यो बिहे त मैले तिमीसँग गरेको हो मैले जे भन्छु त्यो तिमीले मान्नुपर्छ म मा मान्दिनँ के गर्छौ तिमी हेर्नुहोस् आफ्नो छोरीको चाला उसले मेरा बुबा आमालाई देखायो बुबाले भन्नुभयो हिरा तिमी केही बढ़ी नै बोल्दैछौ अल्ताफले त कुनै पनि कुरा गलत बोलेन आमाले पनि भन्नुभयो सासू ससुराको सेवा नगरेर के पतिको माया मिल्छ र मलाई त तैले देखेकी छेस भालेको डाको उठेर ससुरालाई आयुको पानी दिन्छु सासू आमा तीन वर्षसम्म ओछ्यानमा थलिनु भयो मैले एक्लै सबै सम्हाले तिमी मेरी छोरी भएर मैले ठाडो जवाफ दिएँ तपाईँले गर्नुभयो भन्दैमा मैले गर्नै पर्छ र यही नियम हो नियम बदल्न सक्छौ के जस्तो रीति चलिआएको छ त्यो त तिमीले गर्नै पर्छ मलाई जे राम्रो लाग्दैन त्यो म गर्दिन सुन हिरा तिम्रो इच्छाले यो घर चल्दैन अल्ताफको आवाजमा कडापन थियो किन चल्दैन भन्छौ यो मेरो घर हो प्राय भनिरहन्छौ आफ्नो घरको कामकाज आफ्नै गर यदि यो घर मेरो हो भने त मेरो इच्छाले यो किन चल्दैन कामका लागि म अनि इच्छा र अर्डरका लागि तिमी मुख सम्हालेर कुरा गर सुमत नभएकी केटी उसले मलाई गाली गर्यो मैले केही बोल्नु पूर्व आमाले भन्नुभयो तुप लाग म चुपलाग्न पर्न भाई मिग्रिकी केटी भाई पढ़ाई पुरूषसंग मौज मस्ती कराह मामो चरित्र किुको मावाली भाई संग संबंध राख्छ अलताफ मेरे पति हो मैं यह बुझ् गाहो भईर कति को मंद मा मंदी सात किचकिच कर आफंत साई सामू मुख दिखा सक आमा जान्भंद पैहला मैं अर्क को कोठा में लगे समझौन भोधे भूबाले भन्नुभयो जोइले जस्तो भन्छन् त्यसरी नै हिड बढ़ी जीब्रो चलाउने काम नगर तिम्रो पनि कम दोष छैन आफ्नो वरिपरि हेर बंगाली छोरीचेरीहरूले के गर्छन् तिम्रो आमाले के गरी तिम्रो हजुरआमाले के गर्नुभयो यिनीहरू कसैको पनि आफ्नो लोग्नेसँग कहिले कुनै विरोध भएन तिमीसँग मात्र यो किन भइरहेको छ जब तिमीसँग नै यो भइरहेको छ भने यो सोच्नै पर्ने भयो कि तिमीमा नै कुनै कमी छ गडबड़ी जे छ त्यो उसमा ममा कुनै कमी छैन कुरा नगुमाओ सबैले भन्छन् अल्ताफ साह्रै राम्रो केटा हो सबैले भन्दैमा के हुन्छ उसको बारेमा जति मैले थाहा पाउँछु त्यति त अरू कसैलाई थाहा छैन तिम्रो दिमाग अहिले ठिक छैन पछि थाहा पाउनेछ यो कुरा फेरि रतन यहाँ किन आउँछ रतन यहाँ आउँदा के फरक पर्छ अल्ताफले जसलाई राम्रो मान्दैन ऊ यहाँ आउनुको अर्थ के तर किन किन राम्रो मान्दैन यो त थाहा पाउनु पर्यो मानव भोलि उसले तपाईँहरू यहाँ आएको राम्रो नराम्रो मान्न सक्छ अनि के तपाईँहरू आउनुहुन्न र यो कुरा मैले सहजै स्वीकार गराउला मैले फेरि गुबाआमाको गाली खाएँ तिमी केही बड़ी नै बोलिरहेकी छौरा हामीसँग तिमीभन्दा बढी बुद्धि छ तिमी भन्दा बढी दुनियाँ देखेका छौ हामीले जे भन्दैछौ त्यो सोह अझै पनि समय छ सुधार यो भन्दा राम्रो म बन्न सक्दिनँ मैले भने आफ्नो भाग्य आफ्नै हातले बर्बाद नगर हिरा मेरो छोरी भएर तिम्रो यो निष्ठा जहिले घरमा बोलाएर छोरीको बारेमा गुनासो गर्छ भने योभन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ छिछी उहाँले दिक्क मान्नुभयो भूबामा उदास मुहार लिएर फर्किनुभयो मैले उनीहरूसँग कुनै राहत र वचनबद्धता गर्न सकिनँ मैले उनीहरूसँग यो वचनबद्धता गर्न सकिनँ कि म राम्री छोरी बनेर देखाउनेछु राम्री श्वास्नी बनेर रहनेछु र लोग्ने तथा सासू ससुराले भनेको मान्नेछु अल्ताफको टाउकोमा मायाहरू स्पश गर्दै उनीहरूले भने सुखी रहहरू गइसकेपछि अल्ताफ, मा, अल्ताफ आफ्नो छाती फुलाएर विजयी मुस्कानका साथ मिलिरहेको थियो उसले यो कुराको राम्रो पाठ पढायो कि हरेक अवस्थामा ही इज राइट अर्थात तय कर फोन छून पाऊने फोन तो मैं कराद आक फोन सा उठा हर को मुख्य डोका में तालचा लगाइक ताकि मेरे परिचित कोई इस घर में आने न सकोस सांसों सासू आमा रहने भल्ताफ को नया निम यही थी तर यो कई सहर बस्ने वाली होना महीना पाईकी थी तीवश भाई छटपटाईकी थी फोन गर्न आवश्यक नहोला तर के मैले चाहँदा कसैलाई फोन गर्न नपाउने मलाई यो प्रतिबन्ध किन यो कैद होइन केवल अपमान हो मात्र अपमान म के यति तल्लो स्तरकी मान्छे हौ जो एउटा मध्यस्तै मान्छेले मलाई प्रताडित गरिरहला र म त्यो चुपचाप सही रहला अल्ताफले कुरै कुरामा भनिसकेको छ कि उसले दिएको खान्छु त्यसैले उसको कुरा आदेश मैले मान्नुपर्छ कसैको खाँदा लगाउँदा आफ्नो सम्पूर्ण तन मन र स्वतन्त्रता गुमाउनुपर्छ भने म उसको नखाना पनि त सक्छु उसको दमन शोषण सहनुभन्दा उसले दिएको रोटीको टुक्रा नखान पनि सक्छु म एक्लोको हातमुखको समस्या टार्न के गाह्रो होला र समस्या परे पनि थोरै पर्ला जो भोगिरहेकी छु त्यो भन्दा त सहज नै होला खाना र कपड़ाको मोल कि मैले आफ्ना सम्पूर्ण इच्छाहरूको तिलाञ्जली दिएर पूरा गर्ने हो मलाई यस्तो पनि लाग्छ वास्तवमा मैले आफैलाई नै अपमानित गर्दछु मैले यदि स्वयंलाई कसैको ढोका अगाडि अपमानित हुन दिइरहेकी छु भने यसको अर्थ यो भयो कि मैले आफूलाई अपमानित गरिरहेछु अल्ताफको जीवनमा म कुनै परिवर्तन आएन ऊ जस्तो थियो उस्तै छ यति उसलाई फाइदा यो भयो कि उसलाई राति खेल्नका लागि एउटा जिउँदो पुतली प्राप्त भयो तर मलाई के मिल्यो बुबाको घरमा खाना र कपड़ा मिल्थ्यो सो यहाँ पनि मिल्यो तर बुबाको घरमा शारीरिक यातना खप्नु पर्दैनथ्यो जुन कुरा यस घरमा खप्नुपर्छ त्यसैले मलाई यो लाग्दैन कि मेरो बुबाको घर मेरा लागि कुनै राम्रो ठाउँ थियो किनकि त्यही घरमा मलाई यस घरका लागि बनाइएको हो अरू केही पनि खा पका सकू राोल सकू श्रृंगार पटार कर सकूं, सकूं।, सकूं। यही तालीम दी मैं घर में मोहन लोग्ला खुशी पार्न सकूं म दवाब सहू कैदी जा शिक्षा दी मैं मैं सब चुपचाप नबुझे सिकी रहें सोचे थे सायद यह वास्तविक सुख हो तर क्ख त मिले मेरे विचार में कि मेरे वास्तविक सुख को बाटो होना सुख का लगी अरूमाथि आश्रित रहन्मो होना पति सुख दी सुख पाइन दीदेन भाईन्न यो मैं स्वयं एटा जड़ जस्ते अनुभव करेकी थी, थी। अल्ताफ्त सुखमा नै छ आराम छ चा उसलाई जति बेला जस्तो इच्छा लाग्छ गर्छ खान्छ पिउँछ जागिरी गर्छ मोजमस्ती गर्छ उसलाई छेदबार गर्ने कोही छैन मेरो हैसियत उसलाई रोक्ने टोक्ने छैन किनकि उसले मलाई मैले दिएको खान्छ न केही पहिरिन्छ केवल खाना र कपड़ामा कस्तो स्थिति निर्भर छ यो सोच्न पनि सकिन्न कि यो सम्भव छैन कि म आफ्नो कमाईमा बाँच्नु हुन सक्छ किन हुन सक्दैन र मान्छेले के गर्न सक्दैन मान्छेको जीवनमा सत्वत सम्भव छ यो बन्दी जीवनले बन बिस्तारै मेरो दिमागलाई बिगार्दैछ कहिलेकाहीँ विचार आउँछ चुपचाप चा। निस्केर कतै जाउँ कसैलाई थाहा हुने छैन कि कहाँ गए टाढा कतै गएर केही न केही त गरौंला संसारमा कामको कुनै कमी छ र फेरि सोच्दछु यी केटीहरू जो हाउसवाइफ बनेर बसेका छन् यिनीहरू त सुखी देखिन्छन् कसैलाई कुनै गुनासो छैन कि उनीहरू साँच्चैकै सुखी छन् या फेरि सुखी भएको नाटक गर्छन् एक साँझ जति बेला अल्ताफ अफिसबाट आएको थिएन लतीफ हाम्रो घरमा आयो सासूले रमजानलाई पठारा गेट खोलाइन् लतिफ अल्ताफको साथी हो घरमा प्रवेश हुने बित्तिकै ऊ भाउजू भाउजू भनेर चिच्याउन थाल्यो उसको बोलावट सुनेर मैले भने तपाईँ बस्दै गर्नुहोस् भित्र अलिकत काम बाँकी छ त्यो काम बिहाएर आउँछु के काम छ लाग्छ व्यवस्था गर्दै हुनुहुन्छ म अलिकता अत्ता लिए वास्तवमा म अल्ताफको बारेमा सोचिरहेको थिएँ कि कतै उसले म लतीफ सामु गएकोमा कुनै झमेला नगरोस् अन्आमा लतीफको अपमान होला आजभोलि तपाईँलाई के भएको छ तपाईँ हाम्रो घर पनि आउनुहुन्न फेरि यहाँ आएको बेला पनि हाम्रोसम्म आउनुहुन्न सुनेको थिएँ कि तपाईँ बिरामी हुनुहुन्छ अहिले कस्तो छ लतीफले प्रश्न गर्यो मैले कुनै जवाफ दिइन भन्नका लागि केही छ जस्तो पनि लागेन लतीफले फेरि भन्यो हामीहरूले तपाईँलाई साह्रै मिस गर्छौं भाउजू मैले लामो सास छोडे के भएको छ केही बोल्नुहुन्न मैले फेरि पनि लामो सास छोडे सानो छँदा जब बाबुआमाले हप्काउँथे तब मन शान्त गर्नका लागि म कतै एकांतमा गएर बस्थे घाँी लिएर आएर सारा दुःख जम्बा हुन्थ्यो पिठोमा कसैले हात राखेपछि रोइदिन्थे लतीकको कुराले झण्डै रोइसकेकीहरू पनि भयो तपाईँ यति राम्रै केटी हुनुहुन्छ तपाईँको मुहार यति मलिन रहोस् हामीलाई कसरी सहयोग हुन सक्छ आखिर तपाईँलाई होना के घर में कने कु कमी छे मैं उत्तर दिए अभाव केवल भौतिक वस्तु को मत हो अनेज को म चुप रहे कमी कती कुरा मैं राो ज्ञान छ मेरा हाड़मा शूला था कि कमी लेर कति प्यास राखे प्रतीक हास्ते भन्ताफ में यह गुण छोटो गुण सोध् पर्यटन सोधी हाल उ गुण के बारे में जानने ईच्छा थे जिसमें कमजोरी ये हन् उसका गुण नई हो उसले कुनै केटीलाई आँखा उठाएर पनि हेर्दैन थियो बिहे भन्दा पहिला हामीहरूलाई जिस्काउँथ्यौं कि यस्तै हो भने तेरो बिहे हुनेवाला छैन सायद उसको बिहे गर्न इच्छा नै थिएन उसले के भन्थ्यो मैले सोधेँ किनकि उसको यो विचित्रको खुबीले मलाई आकर्षित गर्यो ऊ मात्रै हाँस्थ्यो र हाँस्नुको खास अर्थ हुँदैनथ्यो उसो भए बिहे किन गर्यो त अकस्मात हामीले था, थाहा पायौँ कि उसको बुबाले उसलाई बिहे गर्न दबाव दिइरहनु भएको छ केटाले बिहे गर्नै पर्छ ऊ त केटीहरूलाई देखेर दस कदम टाडाबाट हिँड्थ्यो हामीले सोच्यौं कि बिहेपछि सब ठिक हुनेछ त्यसैले हामीहरूले पनि बिहे गर्नका लागि उसलाई दबाव दि मैं ध्यानपूर्वक उसका क्रा सुनी रहेक पारने लती हास जो हमीर सोचा थे दीपी सब ठीक भई तई भ के केही भयो मैले पनि हाँस्दै प्रश्न गरेँ भयो या भएन त्यो कुरा त तपाईँलाई राम्ररी थाहा छ पछि ज्वेटिङ भएको छ म चुप लागे कतिपलाई अल्ताफको कमीका बारेमा केही भन्न सक्दैनथे मेरा दुईवटा बानीहरू कहिले छोड्दैनथे एउटा नङ कोतर्नु र अर्को साड़ीको छेउ औंलामा लपेट्नु मेरो समस्या यस्तो छ कि दुनियाँको कुनै पनि मान्छेलाई यो समस्या म भन्न सक्दिनँ आमा बुवाले थाहा पाउन चाहन्छन् तर म भन्न सक्दिनँ कतिपलाई पनि केही बुझाउन सक्दिनँ मेरो जिब्रो लज्जा बोधले जड भइदिन्छ मा पस्ने बित्तिकै अल्ताफले देखियो म लतीकसँग कुरा गरिरहेको छु ओहो के छ हालखबर कतिखेर आएछ अल्ताफले हार्दिकताका साथ भन्यो धेरै बेर भयो भाउजूसँग बसेर गफ गर्दै थिएँ अरे हिरा केही चियापानी खुवायो कि छैन तपाईँहरू बस्दै गर्नुहोस् म बनाएर ल्याउँछु आफैले चिया बनाएर ल्याएँ अल्ताफले भन्यो वा लतीकको कारणले मैले आज हिराले बनाएको चिया पिउँदैछु लतिफ त सधैँ आउने गरै अल्ताफले चियाको घुटकी लियो र मतिरो मुग्ध भावले हेर्यो अल्ताफभित्र त्यो भयानक रूपको लेस मात्र पनि थिएन विश्वास नै हुँदैन यही मान्छेले मलाई कसैसँग कुरा गर्नबाट प्रतिबन्ध लगाएको छ हेर्दा त यस्तो लाग्छ मानव यतिभरसम्म मैले लतीकको साथ दिएकोमा उम प्रति आभारी छ भाउजूलाई लिएर कुनै दिन हाम्रो घरमा आउन लाग्छ भाउजूले साह्रै बोर फिल गर्नुहुन्छ एक्लै भएपछि यस्तै हुन्छ यसका लागि सारे दुखा लाग्छ तर के गरौं त आफै भन्द म त यसलाई समय दिन नै भ्याउदिन घुमाउन पनि कति लान सकेको छैन अल्ताफका कुरा सुनेर मलाई अझ बढ़ी आश्चर्य भयो यसलाई के भयो जो मान्छेले मलाई आज बिहान धम्काएर भन्यो कि मेरो घरमा बसेर तिमीले आफ्नो इच्छा गर्न पाउँदैनौ यदि आफ्नो इच्छामा हिड्न मन छ भने अन्यत्र गरेर बस्छ त्यो मान्छेमा अचानक यति धेरै बदलाऊ कसरी उसो भए कि अल्ताफलाई आफ्नो गल्तीको अनुभूति भयो त हुन सक्छ मान्छे सधैँ जनावर त रहँदैन मान्छेको पशुको जस्तो व्यवहार एकदिन स्वतहर आउँछ नत्र मान्छे मान्छे हुनुको अर्थ के प्रथिकले भन्यो कुनै केटीलाई देखेर तिमी भाग्थ्यौ कि के कुरा भाउजूलाई सुनायो अल्ताफले हाँस्दै भन्यो किन नभागौँ त पिएपछि श्वासनीलाई माया जो थियो, गचे हिड़थे फेरी अट्टाहास अलताफले नाटक कर मानव उसके स्वास्थ्य साक्षेक मया कर लतेले व्यङ्य गर्दै मलाई भन्यो के हो भाउजू यस्तो बन्धन अलिकता खोकुलो बनाउनु पर्यो नत्र भने यो कुवाको भ्याकु त भइसक्यो अल्ताफे हाँस्दै भन्यो बिहे नगर्नु आफ्नो भलो चाहन्छ भने बिहे नगर्नु मान्छे हौ गौ बन्नु पर्ला ए उसो हो उसो भए त म बाटो हिँड्दै हिँड्दिनँ त्यसो भए स्वास्नीले साँच्चेकै गुलाम बनाएरै छाड्छ त हो कुनै शंका छ अल्ताफले हाँस्दै भन्यो भाउजू तपाईले यो ठिक गरिरहनु भएको छैन पछि मेरी स्वास्नीले पनि तपाईँलाई देखेर सबै कुरा सेकी भने के गर्ने अल्ताफले चुरोट चल्कायो धुवाँ छोड्दै उसले भन्यो तर स्वास्नीसँग हार्नुको फरक आनन्द छ अल्ताफ विस्तारै मुस्काउँछ यदि ऊ मेरो श्रीमान हुँदैनथ्यो भने मेरो विचारमा यस्तो श्रीमानका लागि त प्रेममा ज्यान पनि अर्पण पन गर्न सकिन्छ मेरो भन्नुको तात्पर्य हो कि पूर्णत आत्मसमर्पण गर्नुपर्छ अल्ताफले आँखा नचाउँदै भन्यो यस्तो नगरेको खण्डमा किचकिच डाडू बन्योको मार दुवै साथी बेसरी हाँस्न थाले म मौन बसिरहे आफ्ना कानलाई विश्वास गर्न सकिरहेकी थिएन कि मैले यो के सुनिरहेको छु अल्ताफे पूर्णत एउटा ठगले कुरा गरिरहेको थियो तीस गइहाल्यो दुवैजनाले ढोकामा उभिएर हात हल्लाएर बिदा गर्यो ढोका बन्द गरेर अल्ताफले सोध्ययो नतिश कतिखेर आएको हो चार बजे म घर आउँछु पाँच बजे यो चार बजे यहाँ किन आएको हो त्यो कुरा मलाई हेत अल्ताफले न्यू खोज्न शुरू गर्यो तिमीलाई पक्कै थाहा छ किनकि तिमीसँग त ऊ कुरा गरिरहेको थियो आमाले भनेपछि रमजानी ढोका खोलिदिएर उभित्र आएको हो म उसलाई चिन्छु त्यसरी उसलाई यहाँ बस्न भनिएको हो मैले उसँग कुराकानी गरे, यसमा मैले केही गल्ती गरेँ जस्तो लाग्दैन के के भन्दै थियो म पनि त सुन् अल्ताफले भने अरु के कुरा गर्दो तिम्रो बारेमा सुनाउँदै थियो मेरो बारेमा के भन्दै थियो गाली गर्थ्यो होला किन गाली गर्ने उसुबा प्रशंसा गर्दैथियो तिमीहरू नजिकै बसेर के मेरा गुणगान गाइरहेका थियो नजिक बसेको तिमीले कतिखेर देख्यौ मेरो आँखामा छारो हाल्न चाहन्छ्यौ छारो हाल्ने कुरा कहाँबाट आयो मैले त केही बुझ्न सकिरहेको छैन र ती तिम्रो साथी हो तिमीलाई भेट्न आएको थियो उसले मलाई बोलायो त्यसैले मैले उसँग कुरा गरिरहेको थिएँ यति व्यवहार त राख्नै पर्यो <laughs> सारके छोड़ा आपका व्यवहार लतीफ कें आयो सा पैला देखी कई कार्यक्रम थी कि मतलब कुरा बुझ्दैनौ तिमी दुध पिउने बच्चा हो तिमी तर तिम्रो कुरा मैले केही पनि बुझिन बुझ्ने छौ समय आउँदा सबै कुरा बुझ्ने छौ तिमी के भन्दैछौ यो लोफरसँग तिम्रो यति गहिरो मित्रता कहिलेदेखि भयो तिमीलाई के लाग्छ म केही पनि कुरा बुझ्दिन उसँग मेरो मित्रता किन हुनु हेर वाइयात कुरा नगर म ठिक भन्दैछु तिम्रो यो धोकालाई म सहन सक्दिनँ अल्ताफले कपड़ा बदल्यो र बारदलीको कुर्सीमा गइ बस्यो उसलाई हेर्न पनि मलाई लाज लागिरहेको थियो मलाई यस्तो लागिरहेको थियो मानौ लतीफसँग साँच्चीकै कुनै कार्यक्रम तय थियो मलाई यस्तो लाग्न थालेको थियो कि मैले साँचेकै काखल धोका पारदरीमा एक्लै बसिरह्यो र म त्यो साँझभरि झालनेर उभिरहे साँझ अल्ताफ कोठामा आयो उसले भन्यो के भयो कोठाको बत्ती पनि बालकी छैनौ कसैको यादले सताइरहेको छ सायद मैले कुनै जवाफ दिइन र झ्यालमा पनि उभिरहन सकिनँ रमजानलाई बोलाएर चिया पिउनु पर्यो पृथ्वीलाई त तिमीले आफ्नै हातले बनाएर चिया खुवाएकी हौ त चियाको लागि भन्दै भने नि किन भनिरहनु पर्यो तिमी आफैले बुझ्न सक्दिन मलाई चियाको आवश्यकता छ अल्ताफलाई कतिखेर चिया चाहियो मैले किन आफै बुझ्नु पर्यो मेरो आवश्यकताहरूलाई कसले बुझ्ने हो र मलाई पनि त्यो चियाको तलतल हुन्छ होला के अल्ताफले यो कुरा कहिले थाहा पाउन चाह्यो कि किन मेरो मन यति उदास रहन्छ के कहिले की उसले मेरो पिठीमा मायालु स्पर्श गर्दै यो भनेको छ कि हिरा तिम्रो समस्या के हो मलाई भन अरू के के गर्यो तिमीहरूले ओछ्यानमा पल्टेको अल्ताफले सोध्यौ तिमीले भन्न चाहेको के हो अल्ताफ मैले भनेको कुरामा खिटका छोडेर हाँस्यो र भन्यो मात्रै कुराकानी गर्यो अरू केही गरेनौ मतलब मैले भनेको कुरा त तिमीले राम्ररी बुझेकी छौ तिमीलाई त मर्दको शोक छ नि त्यसैले सोध्दैछु दे मबाट त तिमीलाई हुँदैन के हुँदैन शरीरलाई आनन्द मिल्दैन हो त्यो त मिल्दैन मैले कड़ा आवाजमा भने त्यसैले मेरै घरमा तिमी पर पुरुषसँग आफ्नो प्यास मेटाउँदैछौ कति हिम्मत छ है तिम्रो यदि कोही मलाई भेट्न आएको छ भने र मलाई भेटेन भने ऊ तुरन्तै फर्कन्छ यहाँ तिमीले मेरै साथीसँग मेरै घरमा यौवनको आनन्द लोड्दैछ मलाई यी सब कुरा सुन्न राम्रो लागिरहेको थिएन मैले आफ्ना कान हातले बन्द गरे ऊ मलाई गलत सोच्दैछ म माथि शंका गर्दैछ म कसरी उसको शंका निवारण गर्न सक्छु म कसरी यो सर्पको डोकाईबाट बस्न सक्छु मैले स्वयंलाई साह्रै कमजोर महसुस गरिरहेको थिएँ यो संसारमा म जस्तो रिक्त र असहाय सायद कोही छैन होला मलाई त्यस्तो लाग्न थाल्यो लत्ति फेरि आयो अकस्मात साँझको बेला उसले भन्यो भाउजू आज त म तपाईँसँग गफ गर्न आएको हौ मसँग मैले हैरान हुँदै भने मसँग कस्तो कुरा थियो र साह्रै एक्लो महसुस गर्दैथे त्यसैले किन साथीभाइ छैनन् र सधैँभरि साथीभाइ मात्र पनि राम्रो लाग्दैन लतिफले सोफामा आरामले बस्दै भन्यो म उसँग के कुरा गरूं म केही बुझ्न सकिरहेकी थिइनँ एकपटक सासूआमाले चियो गरेर जानुभयो कि को आएको छ कोसँग कुरा गर्दैछु म साह्रै अप्ठ्यारोमा परे लतिफ हल्ला गर्दै घरमा आउँछ भाउजू भाउजू भनेर बोलाउँछ लाचार भएर आउनै पर्छ केही बोल्नै पर्यो भन्छु बिहे गर्नुहोस् न बाबु श्रीमतीसँग एक्लोपन रहने छैन बिहे केटी नै भेटेको छैन बिहे गर्ने लायक मेरो कहाँ छ र अल्ता जस्तो भाग्य जस्तो चाहे उसले राम्रै केटीसँग बिहे गर्यो लतीखको कुरा मलाई राम्रो लागेन त्यो दिन अल्ताफले भनेको थियो कि लतीफ एउटा बिग्रेको केटा हो सायद यो लतीक त्यस्तै छ नत्र भने यसले मसँग किन भन्यो कि यसलाई एक्लो जस्तो लाग्छ यसो भएकि ऊ आफ्नो एक्लोपन मेटाउनका लागि म कहाँ आएको हो लतीफ अल्ताफ जस्तो अग्लो पनि छैन न त उसको जस्तो राम्रो स्वास्थ्य छ मुहार पनि राम्रो छैन तर पनि हेर्दा नराम्रो देखिँदैन हाँसोमा एक किसिमको चमक छ सेभ गरेका गालाहरूले उसको सुन्दरता बढ़ाइरहेका हुन्छन् अल्ताफ हेर्दा आकर्षक त छ तर ऊ भित्र यसको जस्तो पौरू छैन मैले लतीकलाई एक टक हेरिरहे कार्यक्रम श्रुति सम्वेटमा भर्खरै सुन्यौं प्याजभित्रको विद्रोहको तेस्रो श्र बंगलादेशी लेखिका तस्लिमा नसरीनले उपन्यास प्यासभित्रको विद्रोह लेख्नुभएको हो यसलाई नेपालीमा अनुवाद डाङका महेन्द्र महकले गर्नुभएको छ महिलावादी लेखिका तस्लिमा नसरीनको उपन्यास लज्जा प्रकाशित भएपछि वहाँ चर्चित हुनुभएको हो वहाँका धेरै उपन्यासहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् आजको लागि श्रुति सम्वेकको समय सकिएको छ उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेक तपाईँलाई कस्तो लाग्दैछ प्रतिक्रिया दिन नबिर्सनुहोला हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक पोस्टबक्स नम्बर छ छा, चार र हाम्रो इमेल हो एसएसआरयूटीआई श्रुति सम्भेगको मंगलवारको श्रंखलामा तस्लिमा नसलिनको उपन्यास प्यासभित्रको विद्रोहको चौथो श्रलाको भाषण हुनेछ तर शुक्रबारको श्रुति सम्वेदमा आजकै समयमा तपाई हाम्रो भेग फेरि हुनेछ त्यसबेला हामी कृष्णधरावासीको उपन्यास राधा लिएर रा आउनेछौं त्यसबेला सम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पात्री